नमस्कार लागिपदण्ड पूरा नगरी सञ्चालन गरेका चितवनमा दुईवटा निजी अस्पतालमा आज प्रशासनले तालाबन्दी गरेको छ मापदण्ड विपरीत सञ्चालनमा रहेका निजी अस्पताललाई बन्द गर्न दिएको निर्देशन अटेल गरेपछि जिल्लासन ताला तालाबन्दी गरेको हो दर्ता नभएको नवीकरण नगरेको र अन्य मापदण्ड पुरा नगरेको देखिएपछि जिल्लाका चारवटा निजी अस्पताललाई बन्द गर्न एक साथ जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको थियो प्रशासनको निर्देशनको अवज्ञा गर्दै संसारमा रहेका भरतपुरको ओसिएस मेडिकल कलेज र एडभान्स अस्पतालमा बाध्य भएर प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले जानकारी दिनुभयो ओम अस्पताल र उनको चितवनको पर पर्समा रहेको परोपकार अस्पताल भनी प्रशासनको निर्देशनपछि बन्द भएका छन् नेकपा माओवादीले मुलुक दुई हजार सत्तालिस सालके अवस्थामा फर्किएको निष्कर्ष निकाल्दै बाह्रवती समझदारी र शान्ति सम्झौताको कुनै अर्थ नभएको घोषणा गरेको छ केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै अध्यक्ष मोहन वैद्य अब नयाँ सिराबाट सहमति खोज्नुपर्ने भन्दै जनविद्रोहको तयारीमा जुट्ने जानकारी दिनुभयो ललितपुरमा भएको पत्रकार सम्मेलनमा वैद्यले मुलुक यथास्थितिवादीको हातमा गएको आरोप लगाउँदै कंग्रेस हिमालयको दुई त्याई भएको संविधानसभाबाट आफ्नो पार्टीले जिम्मा लिने बताउनु भएको छ नेकपा माओवादीले चुनाव सम्पन्न भएको छब्बिस दिनपछि बम विस्फोटको जिम्मा लिएको हो सार्वजनिक यातायातका साधन माथि प्रहार भएका बमबाट दुईजनाको ज्यान समेत गएको थियो कृषि विभागले विभागमा थतका कालेमा क्षतिपूर्ति सहितको नागरिक बडा यस आर्थिक वर्षको विभाग अन्तर्का सबै कालेमा लागू गरिसक्ने विभागले जनाएको छ कालेहरूद्वारा सेवाग्राहीलाई प्रदान भइराखेका सेवालाई अझ चुस्त बनाउने धेरै विभागले आफू मार्थतका एक सय पाँचवटा कालेमा छब्बिस कार्यान्वयनमा ल्याएको हो प्रधानमन्त्री तथा मन्त्री का कार्यालयका सचिव कृष्ण हरि बासकोटा र केश मन्त्रालयका सचिव जयमुकुन्द खनालले पत्रको आज संयुक्त रूपमा शुरूवात गर्नुभयो <स्था> अफगानिस्तानमा लडाकुका रुपमा कार्यरत सबै अस्ट्रेलियन सैनिक फिर्ता भएका छन् उरुगा प्रान्तमा कार्यरत लडाकु सेनाको अन्तिम से टुकुडी फिर्तसँगै अफगानिस्तानमा रहेको अस्ट्रेलियाको मुख्य सैन्य शिविर बन्द गरिएको छ सन् दुई हजार चौधदेखि सैनिक चार सयको संख्यामा मात्रै अफगानिस्तानमा रहनेछन् र उनीहरू अफगान सैन्य फोर्सलाई प्रशिक्षण र सल्लाह दिने क्रममा मात्रै संलग्न रहनेछन् तीमध्ये धेरै जसो कान्दार र काबुल क्षेत्रमा रहनेछन् प्रधानमन्त्री टोनी एबोटले सन् दुई हजार अफगानिस्तानमा सेवा दिएका सैनिकप्रति आभार व्यक्त गर्नुभएको छ र चितवनको भरतपुरमा जिल्ला के सर्वाधिक राशेको टी ट्वेन्टी क्रिकेट प्रतियोगिता हुने भएको छ नेपाली संघसिडेल हुन लागेको हो आज भरतपुरमा पत्रकार सम्मेलन गरी आयोजकले खेलको तयारी पूरा भएको सुनाएको छ दुई वर्ष अघि चितवनको भरतपुर कारागारमा हत्या गरेका तत्कालीन तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको स्मृति खेल हुन लागेको कार्यक्रम संयोजक अनिल अधिकारीले जानकारी दिनुभयो परा बजेको अर्पण खबर सकियो सुजिता हमाल नमस्कार।